डडेलधुरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गत प्रवाह गरिएको रकम डुब्ने अवस्थामा लिएको ऋण नबुझाउनेलाई कार्यवाही गरिने काङ्ग्रेसको धम्की पछि सङ्गम होटेलमा दुईजना कामदारको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा जेल चलान बैतडीको पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना स्थानीय हर्षित चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याउँदा अन्त्य गर्न तत्काल स्थानीय निकायको निर्वाचनको विकल्प नभएको उप प्रधानमन्त्री थापाको भनाई नेपालमा मानविखण्ड अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक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 बेगौती दूध पहिलो खोप सरह हुने हुनाले शिशु जन्मने बित्तिकै एक घण्टा भित्र जति सक्दो चाँडो आमाको बाक्लो पहेलो दूध चुसाउनु पर्छ शिशु जन्मेको एक घण्टा भित्र नै आमाको दू खुवाऊ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ मणेश ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुरामा युवा तथा साना व्यवसाय स्वरोजगार कोष अन्तर्गत प्रवाह गरिएको रकम डुब्ने अवस्थामा पुगेको छ युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गत कृषि विकास ब्यांक डडेलधुराबाट युवा व्यवसायीहरूलाई प्रदान गरिएको बाइस लाख भन्दा बढ़ी रकम डुब्ने अवस्थामा पुगेको हो कृषि विकास ब्याङ्कबाट एक जनालाई कोष अन्तर्गत कुल उनानब्बे लाख पाँच सय लगानी गरिएकोमा एक सय उन्नाइस जनाले लिएको कर्जा रकम फिर्ता नगरिदिँदा बाइस लाख बत्तीस हजार चार सय सावा डुब्ने अवस्थामा पुगेको हो पटक पटक ऋण बुझाउन आग्रह गरिए पनि अहिलेसम्म ऋण लिएका एक सय उन्नाइसजना युवा व्यवसायीहरूले सावा र व्याज रकम नबुझाएको कृषि विकास ब्याङ्क डलधुराका प्रबन्धक चक्रवीर भण्डारीले जानकारी दिनुभयो सावाहेक ब्याज मात्रै चौध लाख अडतीस हजार चार सय उनासय रूपियाँ व्यवसायीहरूले बुझाउन बाँकी रहेको वहाँले जानकारी दिनुभयो ऋण लिएकाहरूका लागि आज एक्काइस दिनभित्र भाका नागेको किस्ता र बक्यौता बक्यु, रकम बुझाउन आग्रह गरेको र नबुझाएमा नेपाल सरकारको सम्पत्ति दुरूपयोग गरे सरह एन नियम कानून बमोजिम कार्यवाही गरिने प्रबन्धक भण्डारीले जानकारी दिनुभयो नेपाली कांग्रेस डोटिले पत्रकार सम्मेलनै गरेर जिल्ला छोड्न धम्की दिएपछि डोटिका स्थानीय विकास अधिकारी जिल्ला छोड्न बाध्य भएका छन् काङ्ग्रेसको धम्कीपछि स्थानीय विकास अधिकारी वासुदेव रेग्मीले आइतबार बिहानै जिल्ला छोडेका हुन् आफूले पाएको अख्तियारीको व्यापक दुरूपयोग गरेको रेग्मीले जिल्ला नछोडे जे पनि हुन सक्ने भन्दै काँग्रेसले धम्की दिएको थियो योजना सम्झौता गर्ने मिति सकिए पनि माताथका कर्मचारीलाई धम्क्याएर स्थानीय विकास अधिकारी रेग्मीले रातिको समयमा योजना सम्झौता गरेको कांग्रेसको आरोप छ तर काँग्रेसको उक्त आरोप भने पुष्टि हुन सकेको छैन काँग्रेसले भनेको लगायतका अन्य चारवटा योजना अझै सम्झौता हुन बाँकी रहेको जिल्ला विकास समिति श्रोतले बताएको छ स्थानीय विवास रेग्मी के दलय संयंत्र अनुसार नई समझौता अवधि सक योजना को, को फाइल ठिक्क पारे राखे और सर्वदलीय बैठक में सहमति जुटे मे समझौता करने तैयारी प्रशासन ने सुरक्षा कोरपर्दो प्रत्याभूति करोड़ प्रमुख जिला केशव प्रसाद आचार्य दिन न सी छोड़े प्रमुख जिल्लाधिकारी आचार्य र स्थानीय विकास अधिकारी रेग्मीबीच विगत केही समय यता राम्रो सम्बर्धन नभएको बताइएको छ जिल्लाको खातीवडा हलिखोला सड़क राणा गाउँ वासुदेवी सड़क दौड एउटा सड़क र बोर्डर क्षेत्रमा पर्ने सड़क गरे चारवटा योजना सम्झौता गर्न अझै बाँकी रहेको बुझिएको छ यी योजनाहरू सम्झौता नभएपछि करिब पचास लाख बजेट फ्री जाने निषेध भएको छ स्थानीय विकास अधिकारीले जिल्ला छोड़ेको र अख्तियारी पनि कसैले नपाएकाले जिल्लाका विभिन्न स्थानहरूबाट सेवा लिन आएका सेवाग्राहहरू मर्कामा परेका छन् कञ्चनपुरको संगम होटेलमा दुईजना कामदारको हत्या गरेको आरोपमा पक्राउ परेका दैजिका तारासिंह बोहरा जेल चलान भएका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले आज जिल्ला अदालत कञ्चनपुरले मुद्दाको सुनवाई गर्दै बोहरालाई पूर्पक्षका लागि जेल चलान गरेको जानकारी दिनुभयो वहाँका अनुसार बोहरालाई अदालतको फैसला अनुसार जेल चलान गरिएको छ बोहराले वैशाख 23 गते राति होटेलका होटेल कुक कृष्णसिंह विष्ट र वेटर भीम रोकाएको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए भने चन्द्रदेव जोशीलाई सक्त घाइते बनाएका थिए घाइते जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारपछि निको भएका छन् जेठ एघार गते भारत चण्डीगढ़बाट पक्राउ गरेका बोहराले प्रहरी समक्ष आफैले हत्या गरेको बयान दिएपछि प्रहरीले उनी विरूद्ध मुद्दा चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ मदिरा यौन आवेगका का कारण होटलमा घटना घटेको प्रहरीको दावी छ घटना भएदेखि हालसम्म होटल बन्द रहेको छ बैतीको दुर्गम क्षेत्र मारिएको पुर्चौड़ी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ बैतडीको दुर्गम क्षेत्र मारिएको पुर्चौड़ी हाटमा आजदेखि इलाका प्रशासन कार्यालयले सेवा प्रदान गरेको छ पुर्चौडी क्षेत्रका करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले आजदेखि पुर्चौड़ी हाटमा इलाका प्रशासन कार्यालय शुरू गरिएको प्रमुख जिल्लाधिकारी किशोर कुमार चौधरीले बताउनुभयो इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि नाबालक परिचय पत्र विभिन्न सिफारिशहरू प्रमाणित गर्नुपर्ने कागजातहरू लगायतका सेवाहरू दिनेछ त्यस्तै स्थानीय बजार अनुगमन कार्यालयहरूको अनुगमन लगायतका कामहरू समेत गर्न सक्ने प्रमुख जिल्लाधिकारी चौधरीले बताउनुभयो त्यस्तै जिल्ला प्रशासनसँग सल्लाह गरेर वैवाहिक अंगीकृत नागरिकता समेत दिने बताइएको छ इलाका प्रशासन कार्यालयमा अधिकृतको दरबन्दी भए पनि तत्काललाई काम प्रमुखको जिम्मेवारी जयबहादुर कुंवरले पाउनु भएको छ थप दुईजना नायब सुब्बा जयबहादुर बोहरा र हरिदत्त भट्टको टोलीले पुडचौड़ी वासीहरूलाई नागरिकता लगायतका सेवा दिने भएका छन् कार्यालय स्थापना पश्चात पुडचौड़ी क्षेत्रका हाट मल्लादेही कोटिला तल्लादेही मठैराज भूमिराज विजयपुर नोदेऊ महादेवीस्थान भटना कुवाकोट गाविसका बासिन्दाले नेपाली नागरिकता प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ पहिलो दिन आज इलाका प्रशासन मार्फत हाट तीनका राजेन्द्र जोशीले प्रमाणपत्र बनाउनु भएको छ दश महिना अघि शाखा अधिकृत सहित छ जना कर्मचारीको दरबन्दी स्वीकृत भए पनि पदपूर्ति हुन नसक्दा हाटमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुन सकेको थिएन यसैबीच पुर्चौटी हाटमा इलाका प्रशासन स्थापना भएपछि स्थानीय हर्षित भएका छन् घर नजिकै इलाका प्रशासन स्थापना हुँदा खुशी भएका छौं स्थानीय राजेन्द्र नेगले भन्नुभयो क्षेत्रमुकाम आउना डेढ़ दिन लाग्ने गर्थ्यो गाउँमै सबै सेवा पाएका छ यो क्षेत्रमा इलाका कार्यालय स्थापनापछि झण्डै साठी हजार बासिन्दा लाभान्वित भएका छन् छट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याउँदा बैतडीको पाटन नगरपालिका र दहीमाण्डोमा विद्युत सेवा अवरूद्ध हुँदा समस्या भएको छ पाटन नगरपालिकाको वड़ा नम्बर पाँच र छमा गएको एक महिनादेखि विद्युत सेवा अवरूद्ध हुँदा गुजरमाविमा सञ्चालन रहेको कम्प्यूटर शिक्षा प्रभावित भएको छ विद्युत सेवा अवरूद्ध भएपछि विद्यालयको कम्प्यूटर शिक्षा अवरूद्ध भएको प्रधान गोपाल दत्त भट्टले बताउनुभयो वहाँले भन्नुभयो विद्युतको अभावमा कम्प्यूटर शिक्षा सञ्चालन गर्न नसक्दा पढ़ाई अवरूद्ध भएको छ यस्तै स्वास्थ्य चौकीमा फ्रिजमा राख्नुपर्ने खोप पनि राख्न नसकेको स्वास्थ्य चौकीले जनाएको छ यस्तै दहीमाण्डो गाविस वड़ा नम्बर एक दुई र तीनमा विद्युत अवरूद्ध भएको दुई हप्ता बितिसक्दा समेत विद्युत सेवा सुचारू नभएको स्थानीय वासिन्दाले बताएका छन् विद्युत सेवा गाउँमा संचालनमा रहेका पिसानी मिल बन्द भएका छन् भने मोबाइल समेत चार्ज गर्न समस्या भएको स्थानीय खड़क बोहराले बताउनुभयो विद्युत प्राधिकरणका माधव प्रसाद लेखकका अनुसार जिल्लाका धेरै ठाउँमा चट्याङले विद्युत ट्रान्सफर्मरमा समस्या आएको र बिग्रेका ट्रान्सफर्मर बनाउनका लागि प्राविधिकलाई बोलाउन तयार भइरहेको छ जिल्लाका पाँच बढ़ी ठाउँमा विद्युतको ट्रान्सफर्मरमा आएको लेखकले बताउनुभयो कैलालीको खुटिया नदी प्रणालीमा ढुंगा बालुवा संकलनका लागि न्यून रकममा टेण्डर परेको छ चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि झण्डै 90 लाख रूपियाँ कममा टेण्डर परेको हो बढावट टेण्डर हरेक वर्ष स्वाभाविक रूपमा बढ़ने भए पनि ठेकेदार र जिल्ला विकास समितिका केही कर्मचारीको मेलवत्मा कममा टेण्डर गरिएको आरोप लागेको छ चालु आर्थिक वर्षमा खुटिया नदी प्रणालीमा ढुङ्गा बालुवा संकलनका लागि एक करोड़ एक्कासी लाख रुपैयाँ टेंडर सम्झौता भएको थियो तर आगामी आर्थिक वर्षका लागि अधिकतम 92 लाख रुपियाँ मात्र टेंडर परेको छ जिल्ला विकास समितिले न्यूनतम नब्बे लाख 20 हजार रुपियाँ राखेर टेंडर आह्वान गरेको थियो गत वर्ष न्यूनतम रकम बयासी लाख रुपियाँ राखेर टेन्डर गरिएकोमा एक करोड़ एकासी लाख रुपियाँ परेको तर अहिले न्यूनतम रकम नब्बे लाख बीस हजार राखेर टेण्डर गर्दा गत वर्षको भन्दा नब्बे लाख रुपियाँ कम पर्नुले जिल्ला विकास समितिको लेखा शाखाका कर्मचारी र ठेकेदारबीच मिलमत्व देखिएको बताइएको छ बाजुरामा बा द्वन्दकालीन अवस्थामा भएका विभिन्न प्रकृतिका घटनाहरूमा आधारित द्वन्दकालीन उजुरीको संख्यामा वृद्धि भएको जनाइएको छ सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा छ सय त्रिसठी उजुरी दिएको स्थानीय शान्ति समिति समिति बाजुराले जनाएको छ आयोगमा सबैभन्दा बढ़ी पूर्वोत्तरी क्षेत्रका एघार गाविसका द्वन्द पीड़ितहरूले उजुरी आएको बताएको छ सा। शान्ति समिति कार्यालयका अनुसार भन्दा बढ़ी शारीरिक अपाङ्गता र बेपत्ता पारिएका उजुरी दर्ता भएको कार्यालय प्रमुख कण बहादुर बुढाले बताएका छन् तत्कालीन माओवादी र रा राज्य पक्षबाट द्वन्दका क्रममा दुई सय तीनजनाले ज्यान गुमाएको रातो किताबमा उल्लेख भएको भए पनि त्यो यथार्थ नभएको र साथै एक जनाले ज्यान गुमाएको र ज्यान गुमाउने परिवारलाई राहत प्रदान गरिसकेको बताइएको छ अहिले जिल्लामा सबैभन्दा शारीरिक मानसिकता पीड़ा सम्पत्ति लुटपाट हत्या अपहरण आगजनी र राज्य र माओवादीबाट विस्थापित र थुनुवा हिरासतमा रहेकोले उजुरी दिएको जिल्ला कृषि विकास कार्यालय डडेलद्वारले जिल्ला कृषकहरूलाई परिचय पत्र बनाउन आग्रह गरेको छ चालु आर्थिक <स्थाँ> वर्षभित्रै आवश्यक कागजात सहित किसान परिचय पत्र बनाउन कार्यालयले आग्रह गरेको हो एक सूचना जारी गर्दै कृषि विकास कार्यालयले गाविस तथा नगरपालिकाका कृषकहरूलाई परिचय लागि निवेदन दिन भनेको छ कार्यालयले किसान परिचय पत्र वितरण गर्ने तयारी गरेको र सोका लागि स्थानीय निकायको सिफारिस पत्र नेपाली नागरिकताको पत्र, जग्गा धनी पूर्जाको प्रमाणपत्र जग्गा भाँडामा लिएको करानामा पत्र बसाईसराई भए सोको प्रमाणपत्र र हालसलाइ खिचेको पासपोर्ट साइजको फोटो चार प्रति सहित निवेदन पेश गरी परिचय पत्र लिन सक्ने वरिष्ठ कृषि विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिनुभएको छ निवेदन यसै महिनाको बीस गतिभित्र सम्बन्धित कृषि सेवा केन्द्रमा सम्पर्क गरे भझ्याङमा सा। सा। सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम नेपालमा मानव बेचबिखनको अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला जिल्ला वन कार्यालय डाचना वन क्षेत्रमा हुने आग लागले लाखौं वर्ष लगाएर हुर्के बढेकाले वनमा आगो लगाउने कार्य नगरौं नगरौं कहिले काही वनमा लागेको आगो बस्ती क्षेत्रमा सरी भौतिक र मानवीय क्षेत्र हुने जङ्गली जनावरको वास विनाश भई वन्यजन्तुको अस्तित्व खतरामा पर्ने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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा भर्खरै हामीले प्रस्तुत गरेका थियौं डडिद्रामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गत प्रवाह गरिएको रकम डुब्ने अवस्थामा कांग्रेसको धम्की पछि डोटीका स्थानीय विकास अधिकारीले जिल्ला छोड़े लगायतका समाचार बजहांग में चलने छोटो दूरी का सवारी साधन क्षमता भा बी यात्रु बोक्ने करोटो दूरी में चलने के बजांग साधुनिक यातायात का सवारी साधन क्षमता भा बी यात्रु बोक्ने गुनासो कच्ची सड़क में चलने जीपताभंद बड़ी यात्रु बोक्ने रमेश केशीले वता आफूले पहिलोपटक रूपतोला सड़कमा यात्रा गर्दा कच्ची सड़कमा क्षमताभन्दा बढ़ी यात्रुहरू बोक्दा निकै अप्ठ्यारो भएको केसीले बताउनुभयो केसीका अनुसार पक्की सड़कहरूमा पनि ट्राफिक प्रहरीको चेकपोष्ट नजिक पुग्दा यात्रुहरूलाई झार्ने गरिएको छ जीपले तीस भन्दा तीस जना भा बड़ी गरेको बोक्ने गुजार तर सवारी चालकत्रु सवारी में झुण्डी यात्रा कर खोज्ञ छत बसर यात्रा कर खोज्ञीपित्र बसर यात्रा कर भा न उल्टे स्थानीय युवा समूह बनाएर धमकाउने आरोप लगाड़ी नरोकी गालीटाई समेत खान् प कंचनपुरको दोधरा चादनी नगरपालिका बडुवाल टोलमा जंगली हात्तीको आतंक रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ शुक्लाफाटा वन्यजन्तु आरक्ष्य कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो जंगली हात्तीले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि परीक्षणका रूपमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको आरक्ष्यका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् भारतसँग सीमा जोड़िएको बडुवाल टोलमा भारतीय जंगल हुँदै आउने हात्तीको झुण्डले वर्षेनी बाली क्षति पुर्याउँदै आएकोले क्षति न्यूनीकरण गर्न तारबारले मदत पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो विद्युतीय तारबारले यस क्षेत्रका वासिन्दालाई जंगली हात्ती आतंकबाट छुटकारा पाउन प्रभावकारी हुने हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले बताएका छन् बडुवाल टोलमा एक सय पच्चिस घरधुरीका छ उनासत्तरी परिवार बस्दै आएका छन् आरक्ष कार्यालयले परीक्षण सफल भएमा अन्य मध्यवर्ती क्षेत्रमा समेत विद्युतीय तारबार गर्ने योजना बनाएको छ कञ्चनपुरको भीमदत्त नगरपालिकामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छनृ आज बिहानैदेखि मेघगर्जनसित शुरू भएको झरीपछि धान रोप्ने क्रममा चट्याङ लागेर भीमत नगरपालिका पाँच वनगावमा बाइस वर्षीय महिलाको ज्यान गएको हो चट्याङ लागेर वनगाव माइतीघर भएकी डलितबुढ़ाको जोगबुडाकी बाइस वर्षीय दिपा भट्टको ज्यान गएको स्थानीय टेकेन्द्र रावलले जानकारी दिनुभयो चट्याङ लागेर दिपासँगै धान रोप्दै गरेका उहाँकी भाउजू छब्बीस वर्षीय रेखा भट्ट छिमेकी पैंचालिस वर्षीय मीनाचन्द उहाँकी तेरह वर्षीय छोरी प्रीति छंद घाइते हन्ायती मध्य भट्टलाई थपोपचारिग भारत को फीलभित रिफर कर महाकाली अंचल अस्पताल ने जनाये अन्न दुईजना को अवस्था साइतिया चट्यांग पड़े नजीक घर को छत बाट खसे छियालीस वर्षीय सरस्वती भट्ट घाईती हन् छत जमा पानी निश का लगा पाइप सफा करने क्रम में चट्यांग सिएर खस्दा भट्ट घाइते भएको बता गरीब घर परिवार पहिचान तथा परिचय व्यवस्थापन जिल्ला अनुगमन गुनासो समितिको बैठक जिल्ला प्रशासन भएको बा, छ अछामका प्रमुख जिल्ला अधिकारी कौशल राज शर्माको अध्यक्षतामा भएको बैठकले घर गरीब घर परिवार तथा परिचय व्यवस्थापन झूठो विवरणभरि परिचय पत्र प्राप्त गर्ने र नाम नमिषी समावेश भएका सदस्यलाई हटाउने र वास्तविक गरीब घर परिवारको पहिचानको अनुगमन गर्ने निर्णय गरेको छ बैठकले गाविस घर दूरी गुनासो सुनवाई कार्यक्रम जिल्लाका प्रत्येक नगरपालिकाका वड़ा र गाविसहरूमा सञ्चालन भइरहेकोले उक्त गुनासो सुनवाई प्रक्रियामा सम्पूर्ण जिल्लावासीहरू सहभागी भई कार्य सफलतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो बैतरीमा पहिलोपटक बाख्राको पशु बिमा गरिएको छ शङ्करपुर गाविस वडा नम्बर सात निवासी धर्मानन्द अवस्थीले पहिलोपटक बाख्राको बीमा गर्नु भएको हो व्यावसायिक रूपमा अनिरूद्ध्र बाख्रा फार्म खोलेर बाख्रा पालनमा लागेको अवस्थाले आज बाख्राको बीमा गर्नु भएको हो ईन्सुरे कंपनी लिमिटेड का प्रतिनिधि महादेव अवस्थी को रहोर में बाख्रा को बीमा कर सरकार ने पशु को बीमा का पचहत्तर प्रतिशत अनुदान दशु बीमा को, को महत्व का बारे में बुझे आपू बाशु बीमा युवा किसान अवस्थी फार्म सड़चालीस बाख्रा एक बोका और दुई खसी को बीमा कर जोखिम नहोस भन्नका पशु बीमा कार्यक्रम संचालन कर बीमा गरिसकेपछि एक वर्षको अवधिमा पशुमा क्षति भएमा बीमा कम्पनीले नब्बे प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने हुन्छ बीमा गरिएका पशुहरूमा चिन्ह लगाउने गरिएको नेपाल इन्सुरेन्सका प्रतिनिधि महादेव अवस्थीले जानकारी दिनुभयो अज्ञात समूहबाट दार्चुलाको राप्ला गाविस साङपाङ पाटनमा गैराती यार्सा चोरी भएको छ राप्ला गाविसको साङपा वनमा यार्सा संकलन गएका धारी गावि वड़ा नंबर दुई फारा घर भाई लोकेन्द्र कुवर रेबू कुवर को छ सय पचास जति यासा चोरी भाई अपी नम्पा संरक्षण क्षेत्र उपभोक्ता समिति राप्ला का परिचय पत्र वितरक नरेन्द्र बुडा थोकी जानकारी द्व गत बिहार रात एघार बजे रा, चूलो मथी सुकाउन झुंडाइक थैली सहित को, को चोरी भैय पांच जना को टेन्टनी च्याती स्थानीय करण सिंह कुवर के जानकारी द्वेशा पटन सुरक्षा को को कड़ा गरिएको भनिए पनि राको स्याङपा वनमा भने एउटा पनि सुरक्षाकर्मी नभएको स्थानीय कुवरको भनाइ छ बजारमा ध्वस्तहीन मासु बिक्री भइरहेको सन्दर्भलाई जोड्दै वरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त बहादुर सिंहले ग्राहक मासु पसलमा पुग्दा नाक खुम्च्याउनु पर्ने अवस्था आउन नहुने बताउनु भएको छ बजारमा बिक्री हुने मासु स्वच्छ र बिक्री गर्ने स्थान सफा हुनुपर्ने बताउँदै वरिष्ठ पशु चिकित्साका सिंहले आगामी दिनमा यस्ता गुनासा आउन नदिन व्यवसायलाई आग्रह गर्नुभएको छ जिल्ला पशु सेवा कार्यालयले सरोकारवालाहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वहाँले बजारमा अस्वस्थ मासु बिक्री गर्दा सबै पक्षलाई असर पर्ने भन्दै सफा मासु बिक्री गर्न वहाँले व्यवसायहरूलाई आग्रह गर्नुभएको हो यो दार्चुलाको खबर हो उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले देशमा मौलायको था भ्रष्टाचार अन्त्यका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनु भएको छ सुदूरपश्चिमको भ्रमणपछि राजधानी जाने क्रममा आज गेटा विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री थापाले भ्रष्टाचार अन्त्यका लागि निर्वाचन आवश्यक रहेको बताउनु हो लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकोले मनोमानी बढेको भन्दै मन्त्री थापाले अनिमयतताको अन्त्यका लागि निर्वाचनको विकल्प नभएको बताउनुभयो मन्त्री थापाले राजनीतिक अल्थिओका का कारण संविधान निर्माणपछि पनि देशले गति लिन नसकेको बताउनु छ देशको आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयनमा एकताबद्ध हन् बेला बेला आयोक मंत्री तापले राज गतिरोध मेटाऊ समृद्धि को बातो में लग सब आग्रहभ संघीय मामिला तथा स्थानीय विकास मंत्री समेत रहन्द्रपश्चिम को विवास का प्रतिबद्ध रहोन्द्रपश्चिम का तीन जि भ्रमण गंत्री तापले इस क्षेत्र को वििकस सन्तोषजनक रहें भाषा गति लो मंत्री कैलाली में आईतवार मत्र कम रकम में टेण्डर प्रकरण को छानबीन कर आश्वासन दहां का विपरीत टेण्डर टेण्डर रोक्न लगने भनुमानी करने कारवाही चेतावनी द्वो इसीच उप प्रधानमंत्री तथा परराष्ट्र मंत्री कमल था अफगानिस्तान राजधानी काबूल आज बिहान तालिबानी आतंकवादीको विस्फोटमा परी 14 जना नेपालीको मृत्यु भएको घटनाप्रति दुःख प्रकट गर्नुभएको छ घटनाको निन्दा गर्दै घटनाबारे छानबिन गरिने बताउनुभयो नेपालमा मानव वेशबिकनको अवस्थामा सुधार आउन नसकेको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानकर्षण गराएका छन् कैदमा रहेका मानव बेस्पिखन मुद्दामा परेका बारे एक प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालाहरूले मानव बेस्पिखनमा संलग्नहरूलाई हदैसम्मको सजाय माग गरेका हुन् उनीहरूले दलाललाई उन्मुक्ति दिने गरिएको भन्दै बनेका कानून नै पनि कार्यान्वयन नगरिएमा आपत्ति जनाएका छन् कानूनविद् टेकनारायण कुँवरले पछिल्लो समयमा नेपाल मानव स्पिकन ओसार पसार गरिने स्रोत मार्गस्थल र गन्तव्य मुलुकका प्रयोग गरिँदै आएको भन्दै यसको निराकरण जरूरी रहेको बताउनु भएको छ उनले दोषीले छुटकारा नपाओस् भन्नेमा सजगता अप्नाउन पनि सुझाव दिएका छन् प्रतिवेदन विदेशी अनुसन्धानकर्ता जोन्थन्न हुन्डोले तयार पारेका हुन् अब सड़क तथा सवारी सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको छ सा। आज साँझ पाँच बजेतिर अछामको साफे बगरबाट धनगढ़ीतर्फ गइरहेको से एक छ चार नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको वा एक झ नम्बरको स्कार्पियो दोटीको क्षतिवन एक धारापानीमा ठोकिएका छन् दुर्घटनामा मानवीय क्षति नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ अब आज राति साधारणतया देशभर मौसम बदली हुनेछ यसका सा। साथै पूर्वी नेपालका धेरै स्थान र मध्य र पश्चिम नेपालका केही स्थानमा मेघगर्जन सहित वर्षा हुनेछ भने पूर्वी नेपालका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ डड़ेल में युवा तथा साना व्यवसायी स्वरोजगार कोष अंतर्गत प्रवाह रकम डुब्ने अवस्था में लिख नबुजाने कांग्रेस को धमकीयारी जिला योजना समझौता नीब पचास लाख बजे निश्चित संगम होटल में दुईजना कामदार को हत्या आरोप में पकराओ पड़े बोहरा जेल चलान बैतड़ी को पुर्चौड़ी में इलाका प्रशासन कार्यालय स्थापना स्थानीय हरसित सट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याउँदा बैतडीको पाटन र दहीमाण्डोमा विद्युत सेवा अवृद्धाङमा सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु भोग्दाको जोखिमको विकल्प नभएको उप प्रधानमन्त्री थापाको भनाई नेपालमा मानव बेचबिकनको अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट पढ्न र चाहेको बेला समाचार, चाहे समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पर्न सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा फेसबुक डट कम स्ल्यास रेडियो युनिटी र ट्विटरमा ट्विटर डट कम स्ल्यास रेडियो युनिटी डीडीएलमा समाचार बुलेटिनबाट हामी दुवै विदा माग्छौ नमस्कार